गुड मर्निङ लेडिज एन्ड जेन्टलमेन नमस्ते अनि स्वागत गर्न चाहन्छौँ बिग एफएम वान वान पोइन्ट टू मेगा हर्चमा कार्यक्रम वर्ल्ड एन्ड ब्युटिफुलको साथमा सृजना आइसकेको छु यो कार्यक्रम तपाईँले एभ्री थर्स डे फ्रम एट एएम सुन्न सक्नुहुनेछ अन्ली अन बिग एफएम वान वान पोइन्ट टू मेगा हर्च विश्वभर सुन्न चाहनुहुन्छ वा अनलाइन सुन्न चाहनुहुन्छ भने हाम्रो अफिसियल वेबसाइट लगइन गर्नुहोला द्याट इज that is www.fmbig.com. डट एफएम बिग डट कम वर्ल्ड एन्ड ब्युटिफुल अ टोटली फिमेल ओरिएन्टेड कार्यक्रम हो जसमा हामी एकजना महिलालाई कार्यक्रममा अतिथिको रूपमा ल्याउने गर्दछौँ कार्यक्रममा हामीले थुप्रै क्षेत्रमा आबद्ध महिलाहरूलाई चाहिँ ल्याइसकेका छौँ र थुप्रै क्षेत्र मध्येमा पर्यटन क्षेत्र पनि पर्दछ पर्यटन क्षेत्र आफैमा एउटा राम्रो क्षेत्र हो तर चुनौतीले भरिएको क्षेत्र भनेर भन्दा फरक नपर्ला अतिथि देवो भवलाई आत्मसात गरेर पर्यटन क्षेत्रमा निरन्तर लागिरहने धेरै व्यक्तित्वहरू हुनुहुन्छ र त्यसमा पनि महिलाहरूको संलग्नता एकदमै कम हुने गर्दछ आज हामीले कार्यक्रममा पर्यटन क्षेत्रसँगै सम्बन्धित एकजना प्रभावशाली व्यक्तित्वलाई कार्यक्रममा ल्याएका छौँ उहाँ हुनुहुन्छ लक्की कार्की विक्रम सम्मत 1994 सय थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङ भन्ने ट्रेकिङ एजेन्सी स्थापना गरेर लक्की कार्की आफ्ना दुई बहिनीहरू डिक्की कार्की र निक्की कार्की सँगसँगै पर्यटन क्षेत्रमा प्रवेश गर्नुभयो र त्यसपछि उहाँले पछाडि फर्केर हेर्नु परेन बाइस वर्षको लामो यात्रामा दुई भन्दा बढी महिलालाई ट्रेकिङ र गाइडिङको लागि आवश्यक ट्रेनिङ उहाँहरूको ट्रेकिङ एजेन्सी मार्फत उहाँहरूले दिइसक्नु भएको छ चाहे लिभिङ वुमन टु द टप अफ द वर्ल्ड इन इम्प्याक्ट अवार्ड 2012 थाउजन्ड टुवेल्भ जुन चाहिँ ग्लोबल वुमेन्स लिडरसिप नेटवर्कले अर्गनाइज गरेको थियो त्यसमा नोमिनेसनमा परेर होस् वा ग्लोबल स्पोर्ट्स फोरम बार्सिलोना 2011 मा इलेभेनमा गोल्ड ट्रफी हासिल गरेर होस् यो बाहेक उहाँहरूले थुप्रै अवार्डहरू पनि पाउनु भएको छ जसको नाम लिनुपर्दा बेस्ट वुमन इन्टरप्रेनर इन्ड टुरिजम टू सिद्धि सेतुली स्मृति अवार्ड टू थाउजन्ड इलेभेन अवार्ड युनिभर्सल पिस फेडरेसन युपीएफ टू थाउजन्ड रहिसक्नु भएको छ नाइकी र अशोकाको गेम चेन्जर क्लिटन ग्लोबल इनिसिएटिभ फेलो मेम्बरसिप टु थाउजन्ड एटबाट पनि उहाँहरू सम्मानित भइसक्नु भएको छ त्यो बाहेक उहाँहरूले इडब्लुएन भन्ने एनजिओसँग सहकार्य गरेर आफ्नो सामाजिक उत्तरदायित्व पनि बहन गरिरहनु भएको छ उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु स्वागत छ कस्तो लागिरहेछ कार्यक्रममा किन भन्दाखेरि तपाईँको यो कार्यक्रमको नाम बोल्ड एन्ड ब्युटिफुल जुन चाहिँ छ होइन त्योबाट नै के बुझाउँछ भने फेमिनिस्ट प्रोग्राम होइन जो चाहिँ महिलाहरू ब्युटी पनि छ र बोल्ड पनि छ स्ट्रङ पनि छ स्ट्रङ पनि छ होइन अनि त्यसले गर्दाखेरि एउटा एउटा महिलाको शक्ति होइन भन्ने हो भने अब नारी शक्ति र जस्तै दुर्गा होइन लक्ष्मी सरस्वती हजुर यस्तो खालको प्रतिनिधित्व गर्छ होइन यो कार्यक्रमको नाम सुन्दाखेरि नै मलाई एकदम एकदम रमाइलो लागेको छ सो सुरुवातमा चाहिँ अब ट्रेकिङ एजेन्सीले नै हाम्रो लकी म्यामलाई चाहिँ चिनाएको हो होइन धेरै ठाउँमा चाहिँ तपाईँले ट्रेकिङको लागि चाहिँ ट्रेनिङ पनि दिइरहनु भएको छ दुई भन्दा बढी महिला भन्नु भनेर चाहिँ हामीले सुरुवातमा प्रोफाइलमा चाहिँ राखेका थियौँ थ्री सिस्टर एडभेन्चर ट्रेकिङ भनेको चाहिँ के हो त्यो भनिदिनुहोस् न थ्री सिस्टर एडभेन्चर ट्रेकिङ भनेको चाहिँ हामी तिनजना दिदी बहिनी होइन मेरो टा बहिनीहरू अघि पनि भन्नुभयो डिकी र निकी, र यो तिनजना दिदी बहिनीको साँच्ची नै एडभेन्चर हो यो र हामी तिनजनाले गरेको एड्भेन्चर चाहिँ यो थ्री सिस्टर एडभेन्चर ट्रेकिङ कम्पनी हो त्यो बाहेक वुमेन इम्पावरमेन्ट थ्रु टुरिज्म होइन को माध्यमबाट चाहिँ महिलाहरूलाई सशक्तिकरण गर्ने हो अर्को कुरा भन्ने हो भने महिलाहरूलाई साहसिक पर्यटनमा हजुर संलग्न गराउने हो र अर्को भन्दाखेरि चाहिँ इकोनोमिक इम्पावरमेन्ट थ्रु टुरिज्म टुरिज्मबाट चाहिँ आर्थिक सशक्ति सशक्तिकरण विकास गर्ने यो एउटा थ्री सिस्टर त्यो हो आर्थिक विकास हुन्छ महिला सशक्तिकरण हुन्छ मोटिभहरू कति राम्रो रहेको छ होइन आफैमा पनि सिस्टर्सको जन्म चाहिँ एउटा कथा नै जस्तै भनौँ होइन रमाइलोपन र यो एउटा कुनै सपना होइन होइन यो कुनै एउटा प्लान होइन कुनै एउटा हामीले ठुलो एउटा प्लान गरेर सुरु गरेको होइन यो चाहिँ के भयो भने कुनै एउटा को इन्सिडेन्ट के भयो भने हामी तिनजना चाहिँ केही गर्नु पर्छ भन्ने थियौँ र सर्भिस भन्दाखेरि पनि हामी चाहिँ बिजनेस गर्ने इच्छा राख्यौँ होइन बिजनेस गर्दा किन भन्दाखेरि हाम्रो फ्यामिली बुवाहरू पनि सबै बिजिनेस गर्नुहुन्थ्यो त्यसले गर्दाखेरि फ्यामिली नै ब्याकग्राउन्ड भएकोले होला त्यसमै अलिकति छाप परेको त्यही भएकोले गर्दाखेरि हामीलाई पनि त्यही बिजनेसै गर्ने इच्छा भयो अनि बिजनेस गर्ने इच्छामा चाहिँ हामीले के गर्ने त भनेर अब फेरि हामी त टोटल्ली पोखरा आयौँ होइन हामी नयाँ ठाउँमा आएर अब के गर्ने भनेर भन्दाखेरि हामीलाई धेरैजनाले तपाईँहरूले स्कुल गर्नु स् न भनेर पनि भन्नुभयो कोहीले के के भन्दाखेरि गर्दा गर्दै हामी चाहिँ कताबाट टुरिज्ममा ठुकिन पुग्यौँ होइन टुरि टुरिज्ममा पुगिसकेपछि चाहिँ हामीले पहिला चाहिँ लज एउटा चलाएको थियौँ लज चलाएको थियौँ लेक साइडमा तिरानब्बेको अन्तिम चौरानब्बे नै भनौँ त्यसमा चाहिँ हामीले लज चलाएको थियौँ लज चलाउँदाखेरि चाहिँ हामी तिनजना चाहिँ एकदम यङ होइन भर्खर पढेर आएको अनि के के गरौँ भन्ने जोस जाँगर भएको होइन इच्छा सिक्ने इच्छाहरू भएको त्यसले गर्दा हामी चाहिँ एकदमै इन्भल्भ भएर त्यो काम गरेको देख्दाखेरि चाहिँ विदेशीहरू चाहिँ एकदमै इम्प्रेस भयो कि अनि विदेशीहरूले चाहिँ एकदमै यो हाम्रो कुरा चाहिँ एकदमै हल्ला भयो कि हल्ला भएपछि उनीहरूले चाहिँ साथीहरूलाई होइन सबैलाई रेकमेन्ड गरेर मान्छेहरू एकदमै आउन थाल्यो अनि त्यहीमा चाहिँ हामीले धेरै सिक्यौँ किनभन्दा हामी त जानेर पसेको थिएन यसमा नजानिकन त्यसले गर्दा पर्यटनको अब खाना पकाउने अब हस्पिटलिटीदेखि लिएर हस्पिटालिटी त एउटा हाम्रो नेपाली महिलाहरूमा हाम्रो त्यसै पनि हुन्छ होइन तर अरू हरू त्यसमा पनि त अलिकति एकाडेमिक हस्पिटालिटी पनि हुन्छ नि होइन त्यो हामीले सधैँ गरेको घरमै गर आउ खाउ बस भनेर पुगेन अनि पुगे त्यसले गर्दाखेरि हामीले त्यो सिक्ने ऊ पनि गरिरह्यौँ गर्दाखेरि गर्दा गर्दै गर्दा गर्दै अब धेरै महिलाहरूसँग अब ट्राभलर्सहरूसँग भेट हुँदाखेरि उनीहरूको रमाइलो कुराहरू सुन्यौँ होइन कतिवटा समस्याको कुराहरू पनि सुन्यौँ त्यसले गर्दाखेरि हामी सँगसँगै कति कसरी अगाडि बढ्न सक्छौँ होला भनेर कुराहरू एक्सप्लोर गर्दाखेरि गर्दा गर्दा दे चाहिँ उनीहरूलाई चाहिँ ट्रेकिङ जाँदाखेरि चाहिँ मेलाहरूसँग जाँदा अनकम्फर्टेबल फिल भएकोहरू होइन कतिवटा कुराहरू सुनाउँदाखेरि हामीले पनि हेरौँ न त यो कस्तो रहेछ ट्रेकिङ भनेको भनेर किनभने मैले त माउन्टेनियरिङ ट्रेनिङ पहिल्यै गरेको थिएँ त्यसले गर्दाखेरि चाहिँ ट्रेकिङ चाहिँ कस्तो रहेछ हेरौँ भनेर गएँ जाँदा अन्नपूर्ण बेस क्याम्प गएको थिएँ र एकदमै रमाइलो र राम्रो लाग्यो अनि मैले गर्न सके भन्नुको मतलब म आफैलाई चाहिँ म त्यतिको केपेबल सम्झिदिन थिएँ कम्पेयर टु अब दोजुआर लिभिङ इन द माउन्टेन एरियाज होइन अब उनीहरूको कम्पेयरमा त हामी त हुँदै हुँदैन नि जो चाहिँ सधैँ त्यहीँ हुर्केको छ उनीहरूको जीवन नै त्यहीँ मा भनेदेखि त हामी त सक्दैन तर मैले गर्न सकेँ भनेपछि सायद त्यो महिलाहरूको लागि चाहिँ एकदमै राम्रो हुन्छ भनेर चाहिँ हामीले चाहिँ यो सुरु गरेको कि त्यो गर्दाखेरि चाहिँ पहिला सुरुको दिनहरूमा त हहा कति राम्रो विदेशी महिलाहरूले पनि महिलाहरूसँग जाँदा राम्रो मान्ने अनि नेपाली महिलाहरूलाई पनि जागिर हुने राम्रो हुने कुरा सुन्दा त असाध्यै राम्रो तर त्योभन्दा बढी ठुलो चुनौती चाहिँ खडा भयो तर कसरी गर्ने चाहिँ भनिन्छ नि कहिलेकाहीँ साहरूले चाहिँ एकदम बिरालोले सतायो अब बिरालोलाई चाहिँ कसरी थाहा पाउने बिरालो आएको भन्दाखेरि चाहिँ उसको घाँटीमा चाहिँ घन्टी बाँधिदिनु भन्यो नि तर गर्ने कोले त भने आज जस्तै अब सुन्ना त एकदम राम्रो हो अब वाह हो यसो गर्नुपर्छ अब हामी घन्टी बाँधिदिनुपर्छ भन्यो त घन्टी बाँधि जाने को त नि होइन भने जस्तै यो पनि अब सुन्ना त एकदम राम्रो तर सुरुवात कसरी कसरी गर्ने कहाँबाट चाहिँ तपाईँहरूले चाहिँ आँट्नुभयो र थ्री सिस्टर्सको चाहिँ जन्म भयो थ्री सिस्टर्सले चाहिँ कस्तो कस्तो खालको सुविधाहरू चाहिँ प्रदान थ्रिशिष्ट्रले चाहिँ अब विशेष गरेर यो महिलाहरूको लागि महिलाहरूबाट होइन महिलाहरूकै अब जस्तो हामीले महिलाहरूले सुरु गरेको होइन अनि महिलाहरूलाई होइन अनि महिलाहरूबाट भनेर चाहिँ विदेशी महिलाहरूको लागि र विदेशी ए नेपाली महिलाहरूले चाहिँ पुरा तालिम लिएर उनीहरू पुरा यसको विषयमा नलेज भएर यसको सिप सिकेर अनि हामीले चाहिँ ट्रेकिङ गाइडको सुविधाहरू दिन्छौँ ट्रेकिङ गाइड हुनुभन्दा पहिला चाहिँ उनीहरूले एसिस्टेन्ट काम गर्छ होइन अनि त्यो पछाडि एसिस्टेन्ट गाइड हुन्छ अनि बिस्तारैसँग गाइड हुन्छ त्यो त्योहरू हामीले विशेष हाम्रो चाहिँ त्यो हो तर त्यो बाहेक हाम्रो एउटा लज पनि छ सानो गेस्ट हाउस त्यो पनि गर्छ भनेपछि विदेशी महिलाहरूको लागि चाहिँ नेपाली महिला महिलाहरूले चाहिँ एज अ ट्रेकिङ गाइड भएर चाहिँ काम गर्नुहुन्छ र यो सबै तालिमहरू वा सुविधाहरू चाहिँ थ्री सिस्टर्सले चाहिँ प्रदान गर्छ भनेर चाहिँ भनौँ है धेरै क्षेत्रहरू छन् एउटा व्यक्ति सफल हुनको लागि होइन जुनसुकै क्षेत्र पनि रोज्न सक्नुहुन्थ्यो तपाईँले तपाईँको बहिनीहरू पनि हुनुहुन्छ जो चाहिँ एकदमै एक्टिभली हुन्छ नि इन्भल्भ भइरहनु भएको छ टुरिज्म सेक्टरमा पर्यटन क्षेत्रमा किन पर्यटन क्षेत्र नै रोज्नु भयो अरू क्षेत्र पनि त थिए होला नि एकदम राम्रो क्वेसन बहिनी किनभने पर्यटन नै किन छान्यौँ भन्दा चाहिँ जब पोखरामा आयौँ नि अन्त पोखरा चाहिँ के को सम्भावना छ त भन्दाखेरि चाहिँ पर्यटनको हो नि त होइन त पोखरामा आइसकेपछि जब हामीले चाहिँ के गर्ने हामीलाई थाहा पनि थिएन हामी जागिर खाने हो कि हामी केही गर्ने हो कि होइन केही थाहा थिएन तर अब जब हामी पोखरामा आइसकेपछि पोखरामा चाहिँ पर्यटनको सम्भावना धेरै रहेछ होइन त्यो भएपछि हामी पनि अब लकिली हामीले पनि पर्यटनमै चाहिँ एन्टर गऱ्यौँ र त्यहीँनिर अहिलेसम्म इस्टाब्लिस भयौँ भन्नु पऱ्यो अर्को एकदमै इन्ट्रेस्टिङ मलाई चाहिँ हुन्छ नि सुन्दाखेरि पनि थ्री सिस्टर्स होइन ना, नामबाट नै क्लियर हुन्छ तीन दिदी बहिनीहरू चाहिँ खोल्नु भएको वा इस्टाब्लिस गर्नुभएको चाहिँ एउटा ट्रेकिङ एजेन्सी तिनजना दिदी बहिनी चाहिँ किन एउटै प्रोफेसनमा लाग्नु भयो किन एउटै पेसामा लाग्नु भयो अरू हुन्छ नि छुट्टा छुट्टै पेसा गरेर भए पनि त हुन्थ्यो होइन के के भनेदेखिलाई अब बहिनीहरूले चाहिँ दुईजना चाहिँ कमर्स गरेको होइन त्यति बेला भने अहिलेको बिबिए भन्छ होइन ऊ गरेको मैले त आर्ट्स पढाऊ नि त अब पढाइ पनि हाम्रो छिट्टो छिट्टै थियो अब उनीहरूले पनि ब्याङ्कहरूतिर काम गर्नु सक्छ मैले पनि धेरै ठाउँमा एकदम राम्रो राम्रो राम रा काम पनि पाएको हो मैले टिचरहरू पनि गरेको धेरै गर धेरै कामहरू पनि गरेँ एक्सपिरियन्सहरू एकदमै गरेँ तर कहिले पनि सेटिस्फाई नहुने कि <laughs> के कुराले के कुरालाई त्यो थाहा छैन होइन <laughs> के कुरा मन परेन भने म छोडिहाल्थेँ कि फेरि त्यो बेलामा कस्तो थियो भने जागिर पनि प्रशस्तै पाउने कि केही समस्या थिएन त्यसले गर्दा कहीँनिर अलिकति मन परेन भने छाडिहाल्ने होइन त्यसले गर्दाखेरि मैले धेरै कुरा सिक्ने मौका पनि पाएँ होइन यो क्षेत्र यस्तो रहेछ यो क्षेत्र यस्तो रहेछ भन्ने कुरा पनि जानियो अनि त्यो पनि भयो अनि पछि चाहिँ अब तिनजना चाहिँ हामी सधैँ स्कुल कलेज जाँदाखेरि पनि सँगसँगै जस्तो परियो कि तिनैजना चाहिँ हामी धेरै साथी जस्तै भएर हुर्कियो पनि धेरै भएन आजमा होइन अनि पहिला अब चारजना दाई दाई दाई दाई भयो त्यहाँदेखि तिनजना दिदी बहिनी सँगै भयौँ कि फेरि गर्दाखेरि हामी तिनजना दिदी बहिनी चाहिँ साथी जस्तै हुर्क्यौँ अनि त्यो हुँदाखेरि चाहिँ सबै कुराहरू पनि सेयर सेयर भयो होइन के गर्ने भनेर चाहिँ मैले के गर्ने भनेर नि बहिनीहरूले ल ओ गरिहाल्ने होइन अनि त्यो भएर अनि हामी चाहिँ सँगसँगै सँगसँगै हुर्क्यौँ अब घरको सबै कुरामा पनि अब इन्भल्भ अब घरको दिदीबहिनी जति इन्भल्भ हुन्छ अरू बाहिरको त त्यस्तो हुँदैन नि त होइन दुःख सुख सबै थाहा हुन्छ होइन त्यसले गर्दा चाहिँ हामी तिनजना चाहिँ एकदमै क्लोज अब काइन्ड अफ फ्रेन्ड जस्तै भएर नै हुर्क्यौँ होइन त्यसले गर्दा हाम्रो एकअर्कामा कुराहरू पनि एकदमै मिल्ने होइन त्यसले गर्दा हामी चाहिँ तिनैजना चाहिँ अब केही गर्नुपर्छ भनेर नै अनि पोखरातिर आइएर अनि यो कुराहरू गऱ्यो र कहिले सधैँ हाम्रो समत रहन्छ अब त्यही हो मान्छेको सधैँ हन्ड्रेड पर्सेन्ट सम्मत नरहे पनि तर हामी चाहिँ छिटो कम्प्रोमाइजमा आउने होइन कुरालाई फ्यामिलीको जुन एउटा सम्बन्ध रहेको छ त्यो सम्बन्ध सायद हामीले डिफाइन गर्नै सक्दैनौँ कि होइन ब्लडमा नै हामीलाई भित्रबाट माया लाग्छ नि होइन आफ्नो दिदी बहिनीसँग चाहिँ एउटा काम गर्नु भनेको चाहिँ दुःख पनि बाँडेको छ सुख पनि बाँडेको छ होइन राम्रो गर्यो भने चाहिँ घरमा नै राम्रो हुन्छ होइन त्यो हिसाबले पनि तिनजना चाहिँ एउटै पेसामा लाग्नु भएको एउटा रमाइलो कुरा भनेको चाहिँ त्यो पनि होला एकदमै हो इन्ट्रेस्टिङ कन्भर्सेसन लक्की म्याम आज हाम्रो साथमा हुनुहुन्छ थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङ जुन रहेको छ त्यो ट्रेकिङ एजेन्सीको वान अफ द फाउन्डर मेम्बर भनेर चाहिँ भनौँ दुईजना बहिनीहरू चाहिँ आज आउनु भएको छैन तर एकजना सबभन्दा एल्डेस्ट दिदीसँग चाहिँ कुरा गरिराखेका छौँ र उहाँसँगको कुराकानी पनि एकदमै रमाइलो भइरहेको छ तपाईँहरू पनि सुन्दै हुनुहुन्छ होला कार्यक्रम बल्ड एन्ड ब्युटिफुल well, हामी आउनेछौँ छोटो कमर्सियल ब्रेकपछि टु स्टेटियन फर मर वेलकम ब्याक वन मोर टाइम कार्यक्रम सुन्दै हुनुहुन्छ बोल्ड एन्ड ब्युटिफुल आज हामीसँग हुनुहुन्छ थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङ कि वन अफ द फाउन्डर मेम्बर संस्थापक भनेर भनौँ लकी म्याम पर्यटन क्षेत्रको बारेमा चाहिँ कुरा गरिराखेका छौँ होइन पर्यटन क्षेत्रको एउटा प्रभावशाली व्यक्तित्व हुनुहुन्छ तपाईँ पर्यटन क्षेत्रमा लागिसकेपछि चाहिँ कस्ता कस्ता खालका फाइदा बेफाइदाहरू चाहिँ भेट्नुभयो पर्यटनलाई जति बुझ्यो त्यति गहिरो छ होइन यो कुरा चाहिँ अब हेर्ने हो भने सरस्वती हेर्ने हो भने टुरिस्ट आउँछ सेवा दिने पैसा कमाउने अब सक्यो ऊ फर्क्यो भन्ने होइन तर योभित्र धेरै एजुकेसन छ धेरै कुरा सिक्न सकिन्छ होइन अनि त्यो अनुसारले फेरि योभित्र सेवाको कुरा पनि धेरै गर्न सकिन्छ विकास पनि धेरै गर्न सकिन्छ होइन त्यसले गर्दाखेरि त्यति नै फेरि नकारात्मक पनि छ किनभनेदेखिलाई अब जस्तो हामी एउटा जीवनशैलीमा बसिरहेछौँ नि त अर्को मान्छे आउँछ उसले तिम्रो जीवनशैली किन यस्तो यस्तो भनेर त्यस्तो खालको प्रभाव पार्न पनि सक्छ हामीलाई होइन इन्फ्लुएन्स हुन्छ इन्फ्लुएन्स पार्छ नि त होइन अनि उसले फेरि भएन अब जस्तो हाम्रो संस्कारहरू के छ उनीहरूको संस्कार बेग्लै हुन्छ त्योहरूमा पनि प्रभाव पार्छ होइन आर्थिकमा सामाजिक रूपमा होइन अरू धेरै कुरामा चाहिँ यसले नकारात्मकहरू पनि पार्न जान्छ तर त्यसमा चाहिँ के भने जहिले पनि हामी चाहिँ कुनै कुरा गर्दाखेरि हामी चाहिँ जा पहिल्यै जानेको हुनुपर्छ होइन अब जस्तो हाम्रो केसमा भन्यो भने हामी जानेको त थिएन तर हामी त्यति नै ओपन भयौँ कि सिक्नलाई त्यति नै अब हामी उत्सुक हुनु भएर हामी लाग्यौँ नि त गर्दा हामीलाई धेरै समय लागेन कि त्यो कुरा बुझ्नलाई टुरिज्म भनेको यसको नकारात्मक के एरिया कता रहेछ होइन र पोजिटिभ साइड कता छ भनेपछि हामीले धेरै नै पहिला नै बुझेर रा। राम्रोसँग भनौँ न अहिलेसम्म चाहिँ यसलाई राम्रो बाटोमा लगाएको छौँ किन भन्दाखेरि चाहिँ टुरिज्ममा ल्याउनु हुन्न भनेर भन्थेँ कि मैले एउटा कुरा जोडौँ तपाईँलाई म कुनै समयमा एउटा एमबेसीमा काम गर्थेँ काठमाडौँमा होइन त्यो का, एमबेसीमा काम गर्दाखेरि चाहिँ अब ठुल्ठुलो एमबेसीको पार्टीहरू हुन्छ होइन त्यसको त्यसको लागि चाहिँ एउटा सोल्टी होटेलबाट एकजना म्याडम आउनु भएको उहाँ चाहिँ मार्केटिङ म्यानेजर हुनुहुँदो रहेछ उहाँ चाहिँ साना फ्यामिलीको हुनुहो रहेछ अब त्यो बेलामा म्यानेजमेन्ट गरेर आएर म्यानेजर हुनु भने त ठुलो कुरा हो नि त तर उहाँले मलाई के भन्नुभयो भने जाने बेलामा कार्ड पनि दिनुभयो अब किनभने म त एमबिसीको स्टाफ भएँ होइन उ अब केही कुराहरू गऱ्यो त बहिनी तपाईँले मलाई उ गरिदिनुहोस् है कर्पोरेट गरिदिनुहोस् यता त भनेर जानुभयो अनि कार्ड दिएर चाहिँ तर यो कार्ड चाहिँ तपाईँले नेपालीहरूलाई नदेखाउनुहोस् है किनभने होटेलमा काम गरेको चाहिँ राम्रो मान्दैन उहाँ म्यानेजर हो नि होइन उहाँ त सानो त होइन तरै पनि उहाँले अनकम्फोर्टेबल फिल गरेको चाहिँ मैले भिडेको छु के भनेपछि त्यत्रो ठुलो पोस्टमा काम गर्ने मान्छेले त अनकम्फोर्टेबल फिल गर्छ भने झन् यो ट्रेकिङ गाइड गर्नेहरू त कस्तो होला होइन त्यसले गर्दाखेरि अब यो यस्तो खालके चुनौती चाहिँ अब यो पर्यटन भनेकै काम राम्रो होइन भन्ने त्यो माथि पनि यो साहसिकमा त झन् केटाहरूकै हो भन्ने केटीहरूले त गर्नै हुँदैन किन गरेको भनेर भन्ने होइन अब त्यहीमाथि पनि कति दिनसम्म बाहिरतिर बिताउनु पर्छ कहाँ जान्छ के गर्छ भन्ने जस्तै होइन यस्ता धेरै धेरै कुराहरू अनि ल अब समाजमा के नै हुन लाग्यो र महिलाहरूलाई ल्याएर यहाँ यङ यङ केटाकेटीहरू ल्याएर के भन्ने यस्ता कुराहरू अर्को कुरा अब पनि अब नलेज छैन सिप छैन यसमा कसरी जाने होइन यस्ता खालको धेरै चुनौतीहरू चाहिँ धेरै थिए होइन त्यो त्यसमा पनि विशेष गरेर एजुकेसनको मतलब नलेजको ल्याक शिक्षाको होइन सिपको होइन त्यो अभाव थियो भने अर्कोतिर हाम्रो सामाजिक Mm -hmm. जुन चाहिँ एउटा हाम्रो नर्म्स एन्ड भ्यालुहरू छ त्यो चा महिलाहरूले चाहिँ पुरा गर्नुपर्ने mm -hmm. त्योबाट हामी बाहिर हाम्रो लिमिट क्रस गर्दै त्योभन्दा क्रस गरेर होइन त्यो क्रस गर्नु खोज्दैछ भने जस्तो भएर मान्छेलाई एकदम खैला बैला भएर होइन के के गरेर होइन त्यस्तो भएको mm तर -hmm. अब त्यो खैला बैला भए पनि हुन दिउँ किनभने पोजिटिभ हो नि त नेगेटिभ गऱ्यो भने नराम्रो समाजमा ल्यायौँ भने हामी अवेर हुनुपर्छ डराउनु पर्छ तर जब हामी पोजिटिभ चेन्ज <laughs> ल्याउँदैछौँ राम्रोको लागि गर्दैछौँ भनेदेखिलाई हो <laughs> समाजले हामीलाई खबरदारी गर्दाखेरि सुन्नपर्ने कुरा हुन्छ तर त्यति बेला जब साँच्चै नै हामी रङ बाटोमा छौँ भने होइन हामी <laughs> पोजिटिभमा छौँ भनेदेखिलाई हामीले हाम्रो मिसन अलिक अगाडि बढेर हेर्नै पर्छ जबसम्म त्यसको रिजल्ट आउँदैन होइन रिजल्ट आइसकेपछि हाम्रो पोजिटिभ हो कि नेगेटिभ हो समाजले समयले नै सबै मूल्याङ्कन गर्छ गर्छ होइन राइट यो सँगसँगै चुनौतीका कुराहरू पनि एडअप भए होइन मान्छेको मानसिकतामा परिवर्तन ल्याउनु त्यो पनि पर्यटन क्षेत्रमा एकजना महिला लाग्यो भने चाहिँ कति गाह्रो रहेछ भनेर चाहिँ यतिकै पनि थाहा भयो अझ कति ठाउँमा चाहिँ बाहिर बस्नुपर्ने कति दिनसम्म बस्नुपर्ने त्यहाँ चाहिँ प्रश्न उठ्न सक्छ होइन त्यो हिसाबले चाहिँ पक्कै पनि पर्यटन क्षेत्र आफ्नो हिसाबमा चाहिँ चुनौतीपूर्ण छ भनेर चाहिँ भनौँ र पर्यटन क्षेत्र आफै हेर्ने हो भने पनि एकदमै राम्रो क्षेत्र हो नि त होइन हामी नयाँ नयाँ कल्चरहरूको बारेमा थाहा पाउन सक्छौँ मान्छेहरूसँग इन्टरेक्ट गर्न सक् सक्छौँ होइन धेरै ब्याकग्राउन्डबाट भेरियस ब्याकग्राउन्डबाट आएका मान्छेहरूसँग चाहिँ हामी कुराकानी गरिरहेका हुन्छौँ धेरै कुरा थाहा पाइराख राखेका हुन्छौँ त्यो त एउटा फाइदा पनि भयो पर्यटन क्षेत्रले के एउटा त्यस्तो कुरा दिन्छ व्यक्तिलाई रा, जुन अरू कुनै क्षेत्रले दिन सक्दैन पर्यटनले हामीलाई कस्तो गराउँछ भने नि धेरै अवेर गराउँछ कि पर्यटन क्षेत्रले नि किन भन्दाखेरि नलेज दिन्छ नि त्यसले होइन नलेज पनि कस्तो भनेदेखिलाई तपाईँले पढेर भ्याउँदै नभ्याउने नलेज पाउँछौँ कि किनभने एउटा व्यक्तिसँग हामी भेट हुन्छौँ होइन त्यो दुई चार दिन नहुँदा अर्को मान्छे अर्कोसँग भेट हुन्छ अर्कोसँग भेट हुन्छ उसको ब्याकग्राउन्ड छुट्टै छ उसको ब्याकग्राउन्ड छुट्टै छ उसको ब्याकग्राउन्ड छुट्टै छ होइन ऊबाट दस पन्ध्र मिनटै कुरा गऱ्यौँ भने पनि प्रत्येकसँग प्रत्येककोबाट हामीले कति नलेज पाउँछौँ त्यसले गर्दाखेरि त्यो चाहिँ यति गहिरो छ यति राम्रो छ यो कुरा यसलाई चाहिँ हामीले साँच्चै नै यो सहनीय मतलब भनौँ एकदमै लिन कुरा हो कि र प्रत्येकसँग हामी एकछिन एकछिन समय बिताउन सक्यौँ भने चाहिँ हामीले धेरै नलेज चाहिँ गेन गर्न सक्छौँ so, सो यो सँगसँगै चाहिँ अर्को कुराकानी गरौँ फेरि मैले दिदीबहिनीहरूको चाहिँ सन्दर्भलाई चाहिँ जोड्न चाहेँ दिदीबहिनीहरू चाहिँ एउटै पेसामा संलग्न हुनुको फाइदा चाहिँ के होला फाइदा चाहिँ के हुन्छ भनेदेखिलाई नि बिजनेसमा एउटैमा लाग्नुमा चाहिँ अब एउटा त दिदी बहिनी भनेकै एकदम क्लोज फ्यामिली भयो नि त होइन त्यो भइसकेपछि चाहिँ हामीले कुराहरू गर्दाखेरि पनि मैले सो सोचेको कुरा उसले पनि सोचेको हुन्छ कि होइन त्यो भनिराख्नु कहिलेकाहीँ त हामीले भनिराख्नै पर्दैन ए मैले पनि त्यही सोचिराखेको थिएँ भन्ने कुरा भइराखेको हुन्छ होइन त्यो भएपछि एउटा फ्यामिलीमा हामी ब्रटअप भए भएको कुरा चाहिँ यस्तो स्ट्रङ हुन्छ कि होइन त्यो हामीले कम्युनिकेटै गर्नु पर्दैन धेरैवटा कुरा त कि यसरी एउटा बन्डिङले पनि होला हो दिदी बहिनी चाहिँ एउटा त्यो घनिष्ठता घनिष्ठता यसले पनि हो है अनि अर्को कुरा चाहिँ फ्यामिली ब्याकग्राउन्डले पनि अब हामी कसरी ऊ भएको छ हुर्केको हुर्केको छौँ त्यसले पनि हामीलाई चाहिँ छिट्टै त्यो कुरालाई एडप्ट गराइहाल्छ बुझाइहाल्छ त्यसले गर्दा हामी त्यति छिटो चाहिँ त्यो कुरामा लागिहाल्छौँ कि त्यसले गर्दाखेरि पनि एकदम नजिकको र धेरै कुराहरू बोलिराख्नै नपर्ने त्यसै पनि एक्सनले पनि हुने अथवा त्यो के कुरा समयले पनि बासिदिने बुझाइदिने अनि गर्न सक्ने कि त्यति घनिष्ठता हुन्छ कि सुन्दाखेरि पनि कति रमाइलो होइन तिनजना दिदी बहिनी चाहिँ एउटै पेसामा थ्री सिस्टर्स होइन ना, नामबाट नै क्लियर हुन्छ भने पनि र तिनजना एउटै पेसामा लाग्नु अझ यति लामो समयसम्म लाग्नु भनेको चाहिँ डेफिनेटली यो एउटा अचिभमेन्टको रूपमा चाहिँ लिनुपर्छ हामीले यो सँगसँगै हामी चाहिँ चाइल्डहुड मेमोरिज जाउँ फ्ल्यासब्याक गरौँ भनेर चाहिँ भनौँ तपाईँको बाल्यकाल चाहिँ कसरी बित्यो बाल्यकाल भन्दाखेरि चाहिँ टोटल्ली डिफ्रेन्ट हो मेरो चाहिँ होइन हजुर किन भन्दाखेरि चाहिँ म चाहिँ अलिकति क्वाइट होइन एकदमै कम बोल्ने है लजालु खालके मान्छेसँग छि छिट्टै हुलमेल नहुने नहुने अनि चाहिँ म घरदेखि धेरै बाहिरहरू पनि नजाने यस्ता खालके एकदमै क्वाइट नेचरको थिएँ अनि फेरि भएन मलाई पनि अलिकति अलिअलि बिरामी जस्तो पनि भएकोले गर्दाखेरि आमा बुवाहरूले चाहिँ धेरै बाहिर पनि नजाओस् भनेर एकदम उहाँहरूकै वरिपरि इन्डोर इन्डोरै राख्ने अनि उहाँहरूकै अगाडि यसरी देखिरहनु पर्ने खालको जस्तो प्रकारले राख्नुहुन्थ्यो कि त्यसले गर्दाखेरि पनि म कहिले पनि एडभेन्चर त के कुरा right. yeah, अब घरदेखि अलिक परतिर धेरै टाढा पनि नजाने खालको होइन अब त्यो टोटल्ली डिफ्रेन्ट क्या कन्ट्रास्ट नि अहिलेको लाइफ हेर्दाखेरि मलाई पनि हुन्छ होला जस्तो लाग्छ होला अहिले अब त्यो त कल्पना अब गर्नै नसक्ने कतिजना त पहिला पहिला त हामी यहाँ कति मान्छे त भेट्नै आयो हामीलाई किनभने हाम्रो अब त्यो उनीहरूलाई त थाहा हुन्छ नि टोलको मान्छेहरूलाई त होइन थाहा हुन्छ नि त अनि इभन हाम्रो टिचरहरू हामीलाई भेट्न आए किनभन्दा हामीले चाहिँ ट्रेकिङ कम्पनी खोलेको छ अरे ट्रेकिङ गर्छ अरे उनीहरूले अरूलाई ट्रेनिङ दिन्छ अरे गराउनु भन्दाखेरि त अब लाइक यहाँ आएर हेर्दा त्यतिको नहोला या, या होला होइन तर सुन्दा त अझै कति समय लाग्यो अझै लाग्छ लाग नि त अनि त्यो भएर पनि इभन हाम्रो कलेजको टिचरहरू स्कुलको टिचरहरू धरि पनि हामीलाई भेटेर हेर्नु आउनुभएको थियो कि त्यसले त्यति कन्ट्रास्ट क्या लाइफ चाहिँ मेरो चाइल्डहुडको कुरा र अहिलेको भन्दाखेरि चाहिँ नि सबै कुरामा बहिनीहरू पनि डिकी माइली बहिनी चाहिँ अलिकति ऊ चाहिँ अलिकति पिहारमा एकदम राम्रो बच्चाइदेखिको ऊ चाहिँ सबैसँगै घुलमिल हुने होइन सबैसँग यताउता जाने सबैसँग रमाइलो गर्ने नाच्ने गाउने यता उता घरमा आएको मान्छेलाई पनि इन्टरटेन गराउने खालके होइन wow. एकदम रमाइलो खालके थियो कि ऊ चाहिँ भनेदेखि कान्छी बहिनी पनि अलिकति उसै रिजर्भ खालको नै हो अलिक कमजोर जस्तै म जस्तो जस्तै खालको नै हो तर उहाँ चाहिँ केही काम गऱ्यो एकदम डेडिकेटेड भएर काम गर्ने खालको के एकदम खालके एकदम अर्कै अलिकति तिनजनामा हाम्रो अर्का नेचर चाहिँ छ सायद हुन्छ नि एउटा एउटाको नेचर एक अर्काको लागि चाहिँ परिपूरक बन् बन्नु भयो क्या तपाईँहरू होइन एउटाको नेचर चाहिँ एकदमै एक्स्ट्रोभर्ट भयो भने अर्को एकदमै डेडिकेटेड नेचर भयो होइन त्यो हिसाबले पनि त्यो तिनजनाको त्यो जुन मेल भयो नि त्यो त्यो कारणले गर्दाखेरि चाहिँ थ्री सिस्टर्स चाहिँ सफल भयो अब मैले चाहिँ प्रायः जस्तो नन प्रफिट त्यो इडब्लुएन हेर्छु होइन अनि निक्की बहिनीले यो एड्मिनिस्ट्रेटिभ सबै हेर्छ अब डिकी बहिनीले पिआरको कामहरू गर्छ होइन उसको अब उसको नेचरअनुसारको उसले काम गर्छ उसले कोही गर्छु र तर हामी तिनैजनालाई कसैले कसैलाई केही उ गर्नु पर्ने खालके हुँदैन कि अनि फेरि त्यसको लागि पनि के तिमीले यो गर उ गर भन्ने होइन कि आफ्नो नेचर चाहिँ मिलेको काम आफै आफूले नै गरिरहे कि त्यसरी भइरहेको छ रमाइलो छ इन कन्भर्सेसन विथ वान अफ द फाउन्डर्स अफ थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङ वी विल बी ब्याक राइट आफ्टर दिस सर्ट कमर्सियल ब्रेक टु स्टेट इन्टर मर्स वेलकम ब्याक वान मोर टाइम कार्यक्रम सुन्दै हुनुहुन्छ बल्ड एन्ड ब्युटिफुल एन्ड आजको कार्यक्रममा चाहिँ हामीसँग एकजना लेडी हुनुहुन्छ हु इज ट्रुली बल्ड एन्ड ब्युटिफुल सुरुवातका दिनहरूको कुराकानी चाहिँ हामीले गरिरहेका थियौँ ब्रेक अगाडि पनि बाल्यकाल चाहिँ कसरी बित्यो भनेर चाहिँ भनेको थिएँ तर त्यसपछि पनि तपाईँको प्रोफेसनल लाइफको बारेमा चाहिँ कुरा गरौँ जब तपाईँले चाहिँ यो थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङ खोल्नु भयो होइन स्कुल टिचर्सहरू आउनुभयो कलेज टिचर्सहरू आउनुभयो भनेर चाहिँ भन्नुभयो रेस्पोन्स चाहिँ कस्तो पाउनुभयो समाजबाट सुरुवातका दिन मैले चाहिँ भन्नुपर्दाखेरि सुरुको दिनमा जब हामीले यो थ्री सिस्टर ट्रेकिङ कम्पनी खोल्यौँ नि त्यति बेला चाहिँ समाजमा चाहिँ मान्छेहरू चाहिँ सबैजना ल यिनीहरूले चाहिँ के नै गर्न लाग्यो महिलाहरू भएर होइन यस्तो गर्नु नहुने अब के हो कसो भनेर अनि यङ बहिनीहरू ल्याक भएर चाहिँ हामीलाई सिडिओ कार्यालयमा बोलायो होइन अनि के गरेको तिमीहरूले यो इ, आ, देखा देखा के हो तिमीहरूको भनेर इभन हामीलाई सरकारी निकायबाट छड्के दिन्छ नि हजुर जहाँ उनीहरू चाहिँ सादा ड्रेसहरूमा आएर के गर्दैछ कसो गर्दैछ भन्ने खालकोहरू त्यो लिएर हामीलाई यति गाह्रो भएको हो यति गाह्रो भयो हामीले के गर्दैछौँ भनेर चाहिँ उनीहरूलाई बताउनु चाहिँ अब सजिलो थिएन नि एक्सप्लानेसन दिनु एक्सप्लानेसन अब एक्सप्लानेसन चाहिँ मुखले भन्ने कुरा एकातिर होइन तर एक्सनले गर्नुपर्ने के होइन एक्सेन्टले गरेको चाहिँ राम्रो हुन्छ नि त्यहाँ मुखले भन्दाखेरि त अब उनीहरूलाई बताउँदैन हो कि होइन भन्ने हुन्छ नि तर चाहिँ हामीले काम कन्टिन्यू गरिरह्यौँ हामीले उनीहरूले चेकिङ गरिरहे उनीहरूले दुःख दिइरहे अब दुःखै त हो नि मान्छेलाई कति कति किसिमले गरेको छ अब त्यो त हामीलाई थाहा बो, छ नि होइन उसैलाई थाहा हुन्छ होइन इभन छिमेकीहरूले पनि हामीलाई अब कति नराम्रो नामहरू दिन खोजिरहेको कति दुःख दिइराखेको कति गऱ्यो गरेँ होइन कहिलेकाहीँ त हामी तिनजना बसेर भन्थ्यौँ होइन यो के गरिरहेछौँ हामीले यो साँच्चै गर्ने काम हो कि नगर्ने काम हो कि है अब के साँच्चै नै समाजमा हामीले नराम्रै काम गर्न लागेको छौँ त भन्ने खालको पनि भयो कि अनि हामी तिनैजना बसेर एकदम सोच्ने घोरिने भयौँ अनि पछि हामीले सोच्यौँ होइन दुईजना बहिनीहरूको त्यति बेला त धेरै थिएन त जो बहिनीहरू आएछ उनीहरूको त राम्रै भएको छ यो त सुरुको दिनहरू तर यसरी छोड्यो भने अर्कोले फेरि सुरुबाट सुरु गर्नुपर्छ धेरै वर्ष पछाडि होइन फेरि त्यो आँट आँट बटुल्नु पऱ्यो अहिले त हामी तिनजना छ भने पो गरेका छौँ त अब एक्लै दुक्लै बहिनीहरूले त गर्नु सक्दैन अब यो छा थालेको कामलाई छोड्नु हुँदैन भन्ने कुरा चाहिँ हामी निष्कर्षमा आएर फेरि पनि हामी चाहिँ कन्टिन्यू गर्दै आएको हो कि अब धेरैपल्ट चाहिँ उकाली ओह्राली चाहिँ हामीले अब चाहिँ हिँड्नु पऱ्यो त्यसँग चाहिँ एकदमै सामना गर्नु पऱ्यो होइन तर हामीले चाहिँ हाम्रो यात्रा चाहिँ हाम्रो यात्रा चाहिँ रोक्दै रोक्यौँ न कि गएको गए गएको गए हाम्रो बाटो चाहिँ क्लियर छ कि किनभने हाम्रो क्लियर भिजन छ नि त त्यसमा कसले जति नै जसले जे नै ल्याएर राखिदियो भने पनि हामी सजिलै पछाएर जान सक्छौँ कि त्यसमा चाहिँ हामीलाई कसैको केहीले पनि रोक्दैन जस्तो चाहिँ हामीलाई फिलिङ हुन्छ कि सङ्घर्षका कुरा भए जब ट्रेनिङ दिनुभयो वा सुविधा दिनुभयो त्यसपछि चाहिँ धेरै ठाउँमा चाहिँ तपाईँको नाम आयो होइन थुप्रै अवार्डबाट चाहिँ थ्री सिस्टर्स एड्भेन्चर ट्रेकिङ चाहिँ सम्मानित पनि भएको छ कुनै त्यस्तो अविस् अविस्मरणीय क्षेड छ एकदमै सम्झना लायकका क्षणहरू यति छ बहिनी है अब दुःखको पनि छ सुखको पनि के भनेदेखिलाई पहिलोचोटि अब जब सिएनएनले चाहिँ होइन फोन गरेको रहेछ होइन अनि यो कुन सालको कुरा आ, यो उन्नाइस सालको कुरा हो हजुर औने, औने है निनानब्बे सालमा जब कि हामी चाहिँ भर्खर त्यो उसमा घस्रिरहेको भन्ने हो नि बामी सर्दै गरेको बेलातिरको कुरा होइन अनि त्यो बेलामा हाम्रो संस्थाको कुरा गर्दा होइन अनि उहाँहरूले चाहिँ फोन गरेर चाहिँ थ्री सिस्टरको विषयमा यस्तो बनाउँछु भनेर त कुरै बुझिएन कि अब सिएनएनहरू भनेको ठुलो होइन तिनीहरूले अँ तिनीहरूले फोन गर्ला भनेर जसमा कि नेपालतिरबाट पनि त्यति कसैले गरेकै थिएन होइन अब एकैचोटि चाहिँ त्यहाँबाट आउने भनेर कुरा गर्दा त मैले त कुरा मैले फोन उठाएको कुरा नबुझेर त मैले एकजना भलिन्टियर साथीलाई बोलाएर उसले कुरा गरे उ त पिरो भएको के अनि सु पछि उसले फोन राखेपछि थाहा भयो तिमी तिमीहरूको अब यो डकुमेन्ट्री बनाउनु आउँदैछ अरे आउँछ अरे सिएनएनबाट wow. त्यो पनि छ बिलियन पपुलेसनमा तिनवटा प्रोग्राम छानिएको वर्ल्डमा हाम्रो so. नेपालबाट हामी परेको होइन मतलब वर्ल्डमा तिनवटा मात्रै परेको त्यसमा नेपाललाई रिप्रेजेन्ट गर्ने त हामी भयो नि त हामी एउटा एउटा इन्डियाबाट चाहिँ गङ्गा सफा गर्ने मान्छे इन्भाइरोमेन्टको oh, रहेछ अनि एउटा चाहिँ अमेरिकन कपाल रहेछ उनीहरूले चाहिँ अर्ग्यानिक फार्मिङ त्यति बेला नाइन्टी त भन् सुरु नि त अनि त्यसरी गरेर भयो होइन त्यो एउटा एकदमै राम्रो अर्को चाहिँ फेरि यो रेस्पोन्सिबल टुरिज्म म लन्डनमा प्रोग्राम थियो जानु पर्थ्यो गएँ होइन कुन सालमा बाह्र सालमा दुई हजार बाह्र सालमा गएको थिएँ अनि हामी चाहिँ छनौटमा चाहिँ टप टेनमा चाहिँ प ए टप टेनमा कि कतिमा चाहिँ परेको थियौँ होइन अनि सबैजनाले तिमीले जित्छ जित्छ भन्ने अनि मैले चाहिँ एकदमै विश्वास गरेन विश्वभरिको टुरिज्ममा काम गरेको प्रभावकारी काम गरेकोमा अब छानिनुपर्ने भने त ठ्याक्कै हाम्रो नाम बोलाउँदा त म त हो कि होइन जस्तो लागेको कि होइन हुन्छ नि विश्वासै नगरेको विश्वासै नगरेको जस्तो भयो कि म त सबैजना दङ्गबाट कस्तो तिमीले विश्वास नगरे तिमीले जित्छ भनेर हामीलाई सबैलाई थाहा थियो भन्ने कि तर मलाई चाहिँ आफूलाई चाहिँ विश्वास लागेको थिएन किनभने संसारमा कति धेरै मान्छेहरूले राम्रो काम गरेको छ नि होइन अनि हामीलाई चाहिँ त्यस्तो केपेबल लाग्थेन तर हामीले त्यो पनि पायौँ होइन अर्को अब नेसनल जियोग्राफीबाट पनि पायौँ होइन अनि अब फेरि बिल क्लिन्टनसँग चाहिँ तिन मिनट चाहिँ बिल क्लिन्टनले चाहिँ होइन अमेरिकाको पहिलाको प्रेसिडेन्ट होइन उहाँले चाहिँ हाम्रो थ्री सिस्टरको विषयमा तिन मिनट चाहिँ बोल्नु भएको त्यो चाहिँ रेयर हो कि सायद नेपालमा कतिवटा संस्थाको विषयमा बोल्नुभएको चाहिँ मलाई थाहा छैन होइन तर हाम्रो विषयमा चाहिँ तिन मिनट बोल्नु भएको थियो अनि म चाहिँ त्यहाँ साइडमा बसेर उहाँ छेउमा उभिनुपर्ने अनि उहाँले चाहिँ तिन मिनट हाम्रो विषयमा बोलेर सर्टिफिकेट दिनुभएको त्यो भनेको त ठुलो अनर हो नि म त एकदमै इन्टरनेसनल रिकग्निसन हुने अन्तर्राष्ट्रिय हिसाबले नै थ्री सिस्टर्स भनेर चाहिँ चिनाउनु भएको छ आफ्नो टली नट बिकज अफ अन्ली थ्री सिस्टर होइन अब हाम्रोसँग डेडिकेटेड हाम्रो स्टाफहरू छ हाम्रो ट्रेकर्सहरू जसले पनि हामीलाई ट्रस्ट गरेर आयो होइन हामीसँग भलिन्टियर गर्नेहरू भयो अनि सबै हामीलाई अब राम्रो भनेर बाटो देखाउने पनि राम्रो हो जसले हामीलाई नराम्रो भनेर गऱ्यो उनीहरूले पनि खबरदारी त नि हामीलाई यसमा हामीले उयो गर्नुपर्छ भनेर त्यसले गर्दा मेरोमा अहिले चाहिँ पूर्वग्रह के पनि छैन कोहीसँग पनि के र म सबै सबैलाई नै धन्यवाद दिन्छु र त्यो अनर चाहिँ म सबैसँग नै यो जुन जति पनि हामीले पाछौँ होइन mm -hmm. यसको सहभागी चाहिँ हामी सम्पूर्ण नै छौँ किनभने नेपाललाई रिप्रेजेन्ट गरेको छौँ थ्री सिस्टर होइन त्यहाँ त सम्पूर्ण नेपालीहरू सम्पूर्णलाई नै म चाहिँ अनर गर्नु चाहन्छु कि यो चाहिँ हामी चाहिँ अर्को क्षेत्रतर्फ छौँ तपाईँहरू चाहिँ टुरिज्म सेक्टरमा मात्र सीमित हुनुहुन्न भनेर चाहिँ भनौँ पर्यटन क्षेत्रमा मात्र सीमित हुनुहुन्न समाजसेवामा पनि लाग्नु भएको छ होइन इडब्लुएन इम्पावरिङ वुमेन अफ नेपाल यो चाहिँ एउटा एनजिओ योसँग चाहिँ तपाईँ सहकार्य गरेर आफ्नो जुन एउटा समाजप्रतिको दायित्व रहेको छ त्यसलाई चाहिँ बहन गरिरहनु भएको छ यसको बारेमा भनिदिनुहोस् न छोटो मिठो अब जब हामीले थ्री सिस्टर एडभेन्चर ट्रेकिङ कम्पनी चाहिँ महिलाहरूबाट महिलाहरूलाई भनेर सुरु गर्यौँ होइन अब त्यो बेला त महिलाहरू त गाइडहरू छँदै छैन र महिला गाइडहरू बनाउनुको लागि चाहिँ हामीले कसरी गर्ने त भनेर हामी आफैले पनि गाइड गऱ्यौँ पहिला पहिला होइन अब त्यो पहिला त कसैले त गरेर त देखाउनु नि त होइन हामीले गरेर देखायौँ त्यसले गर्दाखेरि दुई चार वर्षमा एक दुईजना बहिनीहरू आएर पाएँ तर त्यो बहिनीहरूको अब गाइड हुनु त उनीहरूलाई त अब वर्षौँ लाग्ने भयो नि त होइन कहिले अब उनीहरू तयारी हुने र उनीहरूलाई कसरी बनाउने भन्दा चाहिँ बिस्तारीसँग हामीले ट्रेनिङ भयो भने चाहिँ गर्न सक्छ भन्ने चाहिँ हामी एकदम विश्वस्त भयौँ होइन अनि हामीले ट्रेकिङ ट्रेनिङ पनि पायौँ अनि ट्रेनिङ पनि एकदम राम्रो थियो हामीले त्यसलाई लियौँ तर त्यो ट्रेनिङ चाहिँ कस्तो भयो भने हामीलाई चाहिँ ठिक रहेछ होइन अब तर हाम्रो यो जुनियर बहिनीहरू जब बहिनीहरू गाउँबाट आयो नि अब उनीहरूको लागि त त्यो त एकदम गाह्रो ट्रेनिङ ट्रेनिङ भयो त्यसले गर्दाखेरि अब यो ट्रेनिङ चाहिँ हुनपर्ने तर अलिकति उनीहरूलाई सुहाउँदिलो उनीहरूलाई फिट हुने खालको हुनुपर्ने रहेछ भनेर पछि हामीले फेरि आफ्नै करिकुलम डेभलप गरेर अनि ट्रेनिङ गर्नु थाल्यौँ अनि त्यही ट्रेनिङ गर्ने इन्स्टिच्युटलाई चाहिँ हामीले चाहिँ एम्पावरिङ वुमेन अफ नेपाल भनेर संस्था बनायौँ होइन त्यो फेरि के कसरी हुन्छ भने थ्री सिस्टरले चाहिँ बिजनेस गरेर प्रफिट बनाउँछ अनि त्यो प्रफिटको प्रफिटबाट चाहिँ जति हामीलाई ट्रेनिङको खर्च लाग्छ त्यो चाहिँ थ्री सिस्टरले तिरिदिन्छ होइन अझै हामीले के पनि गर्छौँ भने टाढाबाट आउने बहिनीहरूको त बस्ने ठाउँ छैन खाने ठाउँ छैन होइन अब फेरि पोखरा जस्तो नयाँ ठाउँमा आएर उनीहरूलाई केही पनि थाहा छैन होइन त्यसले गर्दा छ महिनासम्म उनीहरूलाई हस्टेल पनि प्रोभाइड गर्छन् होइन त्यो गर्दाखेरि छ महिनासम्म त उसले धेरै सिक्छ बुझ्छ देख्छ चिन्छ मान्छेहरूसँग अनि त्यो पछाडि चाहिँ उनीहरूले आफैले फेरि त्यो बिचमा त काम पनि पाउँछ त हाम्रो त एक महिना तालिम गरिसकेपछि अन्ध जब ट्रेनिङमा जान्छ अन्ध जब ट्रेनिङमा गएपछि उसले कमाउनु थालिहाल्छ अनि त्यो कमाएपछि हस्टेलमा बसेपछि उसको खर्च छैन त्यो पैसा सेभ अनि त्यो पैसा सेभ भएपछि छ महिना पछाडि नयाँ लट आउँछ उनीहरू चाहिँ बाहिर गएर सेटल गर्छ अनि त्यसरी चाहिँ त्यसको लागि चाहिँ एउटा एनजिओ चाहिँ हामीले बनाएको हो बना कि ट्रेकिङमा लागेर महिलालाई वा एज अ गाइड भएर काम गर्दाखेरि चाहिँ महिलाको भविष्य चाहिँ कस्तो छ महिलाको भविष्य मैले चाहिँ ट्रेकिङमा देख्दाखेरि चाहिँ एकदमै राम्रो देखेको छु कि किनभनेदेखिलाई चाहिँ महिलाहरू चाहिँ अब पहिलो कुरा त उनीहरू कन्फिडेन्ट हुन्छ कि किनभने ऊ त गाइड हो नि त गाइड भनेको त लिडर हो होइन उसले त्यो लिडरसिप स्किल्स डेभलप गर्नु पऱ्यो कि उसमा आत्मविश्वास हुनु पऱ्यो उसको नलेज हुनु पऱ्यो त्यो कहाँ जाँदैछु मैले के के भन्ने हो कसरी गाइड गर्ने हो त्यो त सबै हुन्छ नि त त्यसले गर्दा त उसको त आत्मविश्वास पर्छ नि होइन अनि उसले धेरै कुरा एक्सप्लोर एक गरेको हुन्छ थाहा पाएको हुन्छ कि त्यसले गर्दा भोलि बसी ट्रेकिङै गर्नु सकेन भने पनि अरू खानै सक्ने चाहिँ उसकोमा क्षमता विकास भइसकेको हुन्छ त्यसले गर्दाखेरि पनि यो चाहिँ एकदमै सेक्योर हो अर्को कुरा अलिकति हाम्रो समस्या मतलब गरेको चाहिँ यो चाहिँ हाम्रो मात्रै समस्या होइन अहिले ग्लोबल वार्मिङको कारणले गर्दाखेरि चाहिँ ट्रेकिङलाई पनि कता, कता असर पर्ने सम्भावना चाहिँ देखिएको छ तर त्यो भयो भने पनि नेपालमा हाम्रो हिमालकै मुनि मात्रै त ट्रेकिङ हुँदैन अनि हिमालमा अरू पाहाडहरूतिर अर पनि गर्न सकिन्छ पश्चिम नेपाल त्यतिकै छ पूर्वतिर त्यतिकै छ होइन जता पनि हामीले ट्रेकिङको उयोहरू गर्न सक्छौँ होइन त्यसले गर्दाखेरि नयाँ डेस्टिनेसनहरूमा हामीले ट्रेकिङ गराउन चाहिँ सक्छौँ हिमालै जानु नसके पनि पाहाडतिर पनि ट्रेकिङ गराउन सक्छौँ अब जुनै पनि ठाउँमा आफूले जति गरेँ त्यति पाउने हो कि हो किनभने होइन मैले अब पार्ट टाइम मात्रै गर्छु भन्यो भने चाहिँ पार्ट टाइममै हो उसको होइन म चाहिँ यो चाहिँ फुल टाइम म एकदमै डेडिकेटेड भएर लाग्छु भने त्यसले त ै उसको राम्रो हुन्छ नि अहिले हाम्रो बहिनीहरू होइन ट्रेकिङ गाइड गरेर अब विदेशतिर घुम्नु मौका पाएछ विदेशतिरको ट्रेनिङहरू गर्नु पाएछ विदेशहरूको ठुल्ठुलो फोरममा गएर एक्सपिरियन्स सेयरिङ गरेको छ अब त्योभन्दा ठुलो अवसर के हुनसक्छ जहाँ चाहिँ एक पैसा लगानी नगरिकन कमाएको छ नलेज त्यत्तिकै पाएको छ घुम्न पाछ दुनियाँ अबहरूको संसारभरिको मान्छे यहीँ बसेर भेट भएको छ होइन भनेदेखि अब त्योभन्दा त्यो ड्रिमहरू त हो होइन यो ड्रिमहरू त उनीहरूको यहीँ बसेर पुरा भएको छ नि त त्यसले हो जसले चाहिँ आफूले राम्रो यो सोचेर आउँछ र नेपालबाट चाहिँ एउटा नागरिक भएको हिसाबले के अपेक्षा गर्नुहुन्छ र तिनवटा कुरा भनिदिनुहोस् जुन चाहिँ नेपालको विकासको लागि चाहिँ एकदमै खाँचो छ नेपालको अब नेपाली भएर मैले सोचेर अब दिन रात हामी फिल गर्छौँ नि है हामी नेपाली यस्तो उस्तो भन्ने कुरा त हुन्छ नि पहिलो कुरामा चाहिँ मलाई के लाग्छ भने माइन्ड सेटअप के हाम्रो छ नि त्यो माइन्ड सेटअप चाहिँ एकदमै परिवर्तन गर्नुपर्छ इम्प्रुभ गर्नुपर्छ कि हजुर है हामी हामीमा धेरै कुराको लिमिटेसन छ हजुर हामी एउटा ब्ल्याक बक्सभित्र बसेको छौँ कि त्योभन्दा बाहिर जानु नचाहने हो यो खालके माइन्ड सेटअप जुन चाहिँ छ महिला भरे यो गर्नुपर्ने छोरी भरे यो गर्नुपर्ने बुहारी भरे यो एउटा त्यो एउटा भयो भनेदेखि छोराहरूलाई पनि जिम्मेवारी भए भरको लाद दिइदिएको हुन्छ होइन कतिवटा कुरामा इम्ब्यालेन्स छ क्या हाम्रो त्यसलाई ब्यालेन्स गर्नुपर्ने हुन्छ होइन समयअनुसार चल्नु त सक्नु पर्यो नि त हामी हामी मोबाइल टेक्नोलोजीहरू चलाएर संसार चाहिँ एकैछिनमा अब खबर पाउने हाम्रो व्यवहार चाहिँ हामी चाहिँ अझै यहीँनिर ठ्याङै उभिएर बसे बसेँ माइन्ड चलेर त भएन नि त शरीर पनि चल्नु पऱ्यो नि त माइन्ड र शरीरसँगै चल्यो भने पो हाम्रो त विकास हुन्छ र यो ग शरीरको गति पनि मिल्छ नि त होइन नत्र भने त मिल्दैन नि त त्यो एकतिर प्यारालाइज भइरहेको छौँ क्या हामी र त्यो दुइटालाई सँगसँगै चलाउनु पर्छ जस्तो मलाई लाग्छ है अनि अर्को चाहिँ हामी नेपालीहरू हामी एकदमै स्वाभिमानी नेपाली हामी एकदमै एकदमै एग्रेसिभली हामी नेपाली भन्छौँ तर एक्सनमा छँदै छैनौँ भने अलिकति स्वाभिमानी नेपाली हामी हुन्छौँ भने हामी हाम्रो एक्सनमा काम बाटो मात्र भएन काम पनि गरौँ भन्ने कि होइन एक्सन हामीले गरेर देखाउँ न त्यो भयो भने हाम्रो राम्रो हुन्छ अनि अर्कोमा चाहिँ यो हामीमा स्वतन्त्रताको सुशासन चाहिँ छैन कि डिसिप्लिन बिनाको स्वतन्त्र राम्रो हुँदैन होइन हामीमा यो अहिले युथहरूको समस्या त्यो आइरहेको छ कि फायर सेगमेन्टको साथमा आउनेछौँ फेरि पनि टु स्टेडियम फर मर वेलकम ब्याक वान मोर टाइम कार्यक्रम सुन्दै हुनुहुन्छ बल्ड एन्ड ब्युटिफुल लास्ट कमर्सियल ब्रेकपछि लास्ट कमर्सियल ब्रेकपछि हामी एउटा सेग्मेन्ट तपाईँहरूसँग लिएर आउने गर्दछौँ र गेस्टले चाहिँ यसको आन्सर दिनुपर्ने हुन्छ ऱ्यापिड फायर सेग्मेन्ट यसको नाम र म चाहिँ सठिक प्रश्न दिनेछु सठिक उत्तरको आशा चाहिँ आजको हाम्रो अतिथि जो हुनुहुन्छ उहाँबाट चाहिँ राखिरहेको छु सो सुरुवात गरौँ हुन्छ धन्यवाद राइट सो लक्की म्यामलाई चाहिँ फर्स्ट क्वेसन ऱ्यापिड फायर सेग्मेन्टमा बिहान उठ्ने बित्तिकै पहिलो जुन काम गर्नुहुन्छ त्यो चाहिँ के हो मेडिटेसन हो तपाईँ चाहिँ पर्यटन क्षेत्रमा नभएको भए कुन क्षेत्रमा हुनुहुन्थ्यो म टिचिङमा हुन्थेँ लक्की म्यामलाई हामीले पाँच वर्षपछि कहाँ देख्न सक्छौँ म चाहिँ एउटा ट्रेनर क्या अलिकति ठुलो स्केलमा तपाईँलाई आफ्नो बारेमा चाहिँ केही मनपर्छ भने त्यो कुरा चाहिँ के होला म चाहिँ एकदमै सेयरिङ गर्छु कि मेरो एक्सपिरियन्स चाहिँ सेयरिङ गर्छु त्यो मनपर्छ आफ्नो बहिनीहरूको दुईवटा दुईजना बहिनीहरूको चाहिँ एउटा एउटा मन नपर्ने कुरा भनिदिनुहोस् न मन नपर्ने कुरा हजुर डिकी बहिनी चाहिँ अलिक अलिक बढी बल्छ बार कि जस्तो लाग्छ होइन अनि निकी बहिनी चाहिँ अब एकदमै पिछाडि बस्ने कि अब उले उसले त्यत्रो धेरै काम गरेर पनि बाहिर निस्किनु चाहिँ एक्सपोजहरू नचाहने कि उसको चाहिँ बहिनीहरू चित्त नदुखाउनु होला है सुनिराख्नु भएको छ होला होइन उनीहरूले पनि धेरै ठाउँमा चाहिँ घुम्नुभएको छ होइन फेभरेट होलिडे दे डेस्टिनेसन छ मलाई चाहिँ अहिले फेभरेट भन्दाखेरि एउटा पोर्तु पोर्तुगलको पौर्तु, एउटा सी बिचमा गएको थिएँ कि समुद्रको बिचमा त्यहाँ जाँदाखेरि चाहिँ एकदमै रमाइलो लाग्यो त्यो मन परेको हाम्रो लक्की म्यामलाई चाहिँ के आज़े आज़े। खाने कुरा एकदमै मनपर्छ मलाई मनपर्ने कुरा भन्दाखेरि चाहिँ विशेष गरेर म चाहिँ सलादहरू त्यही भएर पनि फिट हुनुहुन्छ जस्तो चाहिँ लाग्छ मलाई होइन तपाईँको बिगेस्ट स्ट्रेन्थ भनेको चाहिँ के होला बिगेस्ट स्ट्रेन्थ हजुर म चाहिँ म आफैमा ट्रस्ट गर्छु कि कसैले तपाईँमाथि नराम्रो तरिकाले प्र्याङ्ग गरिरहेको कहिले गरेछ गरेछ कुनै त्यस्तो इन्सिडेन्ट छ भने अब अब पहिला अब हामीलाई थ्री सिस्टर होइन यिनीहरू अरू के के अब यस्तो खालके कुराहरू त धेरै भनिरहेछन् होइन धेरै अब बिजनेसमा धेरै हुन्छ होइन अब डाइरेक्ट डाइरेक्ट पनि मान्छेले कतिपल्ट भन्नेहरू होइन इभन अब तपाईँको फिमेल ट्रेकिङ गाइडमा अब एकजना मेल आएर मलाई त फिमेल ट्रेकिङ गाइड चाहियो पठाइदिनु पऱ्यो भन्ने खालकोहरू हुन्छ नि त होइन त्यसरी डाइरेक्ट डाइरेक्ट अब इन्सल्ट हो नि त्यो त होइन त्यो गरेछ अहिले टेक्नोलोजीको दुनिया दुनियाँ होइन थुप्रै ग्याजेटहरू चाहिँ मान्छेले युज गरिरहेका छन् थुप्रै उपकरणहरू चाहिँ हामीले चलाइरहेका हुन्छौँ डे उन टु डे लाइफमा तपाईँ चाहिँ जिन्दगीभरलाई चाहिँ एउटा ग्याजेट बन्न पाउनु भयो अरे सपोज के भन्न चाहनुहुन्छ म चाहिँ अहिलेको ट्याब्लेट छ नि आइप्याड त्यो हुन चाहन्छु कि वा <laughs> यो सँगसँगै चाहिँ हामी ऱ्यापिड फायर सेगमेन्टको अन्त्यतिर छौँ र एकदमै राम्रो तरिकाले चाहिँ ऱ्यापिड फायर सेगमेन्ट खेलिदिनु भयो थ्याङ्क यू केही शङ्का छैन त्यसो चाहिँ कार्यक्रमको अन्त्यतिर छौँ होइन कार्यक्रमको अन्त्यमा बिग एफएम अनु वान पोइन्ट टू मेगा हर्च जसले सुन्नुभएको छ जसले चाहिँ कार्यक्रम बोल्ड एन्ड ब्युटिफुल सुन्नुभएको छ उहाँहरूलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ म चाहिँ अब पहिलो कुरा चाहिँ बिगीएफएमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म बिगीएफएमले धेरै राम्रो कामहरू गर्नुभएको छ त्यो म्युजिक अवार्ड नयाँ नयाँ कलाकारहरू mm -hmm. निकाल्नु भएको छ होइन त्यस्तो त्यस्तो कामहरू गर्नुभएको छ र यो एफएमलाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु mm -hmm. होइन mm -hmm. अनि अर्को यो बोल्ड एन्ड ब्युटी भन्ने जुन चाहिँ प्रोग्राम गर्नुभएको छ यो पनि ए बोल्ड एन्ड eh, त्यो पनि एकदम राम्रो कार्यक्रम किनभने महिलाहरूलाई चाहिँ एकदमै सुट गर्ने किनभने हामी ब्युटी मात्रै भएर पनि हुँदैन हामी बोल्ड पनि हुनुपर्छ होइन अनि महिला भनिसकेपछि बोल्ड भएर रफ हुनैपर्छ भन्ने पनि होइन अनि ब्युटिफुल हाम्रो आइडेन्टिटी पनि हो होइन यसलाई कायम गरेर हामी अगाडि बढ्यो भने हामीले ध्य हाम्रो जीवन सार्थक हुन्छ होइन त्यसले गर्दाखेरि तपाईँले यो कार्यक्रममा का, मलाई बोलाएर होइन मेरो कुराहरू राख्ने मौका दिनुभयो मैले दे धेरै कुरा एक्सप्रेस गर्ने मौका पाएँ र धेरै लिसनरहरूले सुन्नुभयो होला होइन यसमा यो राख्नु दिनुभएकोमा धेरै धेरै धन्यवाद है र लिसनरहरूले सुन्नुभएर तपाईँहरूलाई पनि लि केही क्युरियोसिटी भयो भने होइन तपाईँलाई केही लाग्यो अझै कुरा बुझ्न मन लाग्यो केही भयो भनेदेखिलाई तपाईँहरू लेक साइडको थ्री सिस्टर एडभेन्चर ट्रेकिङमा कन्ट्याक्ट गर्नु सक्नुहुन्छ भएन भने हाम्रो सृजना बहिनीलाई पनि कन्ट्याक्ट गरेर होइन अनि अनि गर गरेर उहाँबाट फोन नम्बर लिएर हामीसँग कन्ट्याक्ट गर्नु सक्नुहुन्छ होइन हामी तपाईँहरूको लागि सधैँ छौँ र विशेष गरेर महिलाहरू र यङ दिदी बहिनीहरूको लागि हामी चाहिँ केही गर्न चाहन्छौँ र तपाईँहरू सधैँ हामी तपाईँहरूको लागि रेडी छौँ धन्यवाद आज लक्की म्यामलाई गेस्टको रूपमा कार्यक्रममा पाउँदाखेरि इट्स इट्स एन अनर फर मी मलाई एकदमै खुसी लागेको छ तपाईँलाई पाउँदाखेरि र एकदमै इन्सपायरिङ कुराहरू चाहिँ आज कार्यक्रम मार्फत मैले पनि सिक्न पाएँ र धेरै श्रोताहरूले पनि लिनुभयो होला त्यो चाहिँ मेरो अपेक्षा थ्याङ्क यू म्याम वान सेकेन्ड तपाईँलाई पनि धेरै धेरै धन्यवाद सृजना बहिनी तपाईँले पनि मलाई धेरै इन्सपाइरिङ कुराहरू भन्नुभयो त्यसको लागि इट्स माई प्लेजर म्याम र यो सँगसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ जो जो साथीहरूले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरू चाहिँ इन्सपायर्ड हुनुभयो भनेर चाहिँ म एकदमै विश्वास कार्यक्रम आज सुन्न पाउनु भएन भने साउन्ड क्लाउडमा आर्काइभको रूपमा पनि तपाईँलाई यो कार्यक्रम चाहिँ उपलब्ध पक्कै पनि गराउनेछु कार्यक्रममा टेक्निकल सपोर्टको लागि शङ्करलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु र यो कार्यक्रमबाट लकी म्याम सँगसँगै संक सृजना पनि बिदा हुन चाहन्छु नमस्ते